साथमा सुलभ प्रभावकारी स्वास्थ्य सेवाको लागि रत्नगर अस्पताल प्रणाली रत्नगर दुई मेन रोड प्राणी चोक चितवन अहिले बिहानको एघार बज्यो अहिले बिहानको एघार बज्यो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 नमस्कार अर्पण सबैका लागि ध्रुवराज खाल अब खबर विस्तारमा सरकारले संविधानसभा चुनावको मिति घोषणा गरेपछि कसरी चुनावी वातावरण बनाउने भन्ने विषयमा छलफल गर्न उच्च स्तरीय समितिको बैठक अहिले बसिरहेको छ नयाँ वानेश्वरमा जारी बैठकमा संविधान सभा चुनावको वातावरण बनाउने विषयमा छलफल भइरहेको छ बिहिबार सरकारले पुरानै एनएमको आधारमा मङ्सिर चार गते दोस्रो संविधान सभा चुनाव गर्ने घोषणा गरेको थियो यसै एकीकृत नेकपा निर्वाचनको विरुद्धमा रहेको नेकपा माओवादी नेतृत्वमा रहेको सङ्घीय जनगणतान्त्रिक मोर्चाको बैठक पनि बसिरहेको छ सा। सरकारले संविधानसभाको चुनावको मिति मङ्सिर चार गते मङ्गलबारको लागि घोषणा गरेपछि चुनाव विरोधी आन्दोलनका रणनीति बनाउन बैठक बसेको हो नेकपा माओवादीको पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा बैठक बसिरहेको छ नेकपा प्रवक्ता अग्नि प्रसाद सापकोटा पुष्प कमल दाल प्रचण्डले जवाफ दिने कार्य सूची रहेको छ नेपाली कंग्रेसका वरिष्ठ नेता श्री बहादुर देवा भारतको भ्रमण सकेर आज स्वदेश फर्काउँदै हुनुहुन्छ भारत सरकारको निमन्त्रणा 26 गते नयाँ दिल्ली जानुभएका कङ्ग्रेस नेता देउवा राजनैतिक भेटघाट भेटघाटसकेर आज स्वदेश फर्कन लाग्नु भएको हो देउवा दिउँसो तिन बजे काठमाडौँ आइपुग्ने नेपाली कङ्ग्रेसले जनाएको छ देउवा फर्के लगतै एमाले वरिष्ठ नेता माधव कुमार नेपाल भारत जाने कार्यक्रम तय हुनेछ रक्तदान करूँ जीवन उपहार दिऊ भारा नाराका साथ आज विश्व रक्तदाता दिवस नेपाल मनाई दिवस के अवसर में सरकारी तथा गैर सरकारी सर्तक्रिया साइकिल रैली पर्वात फेरी चित्रकला वक्तत्वकला लगायत का कार्यक्रम लगा। करनीस को रक्त समूह पता लगने चिकित्सक कालरलैंड स्टिनर को जन्मदिन पारे सन् दुई हज़ार और एक वर्ष जुन चौध तारिकमा बिरामीको ज्यान बचाउन सहयोग गर्ने रक्तदाताहरूलाई धन्यवाद दिदा तथा सम्मान गर्न दिवस मनाउन थालिएको हो एमाले निकट विद्यार्थी संगठन अनि राज्यले पोखराको लामा सहरमा रहेको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा तालाबन्दी गरेको छ हरेक विभागको परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई पनि नियमित विद्यार्थी सर छात्रवृत्ति दिनुपर्ने माग राख्दै ताला लगाइएको हो अनिरा सेवीले क्याम्पस प्रशासनसहित क्याम्पस प्रमुख नारायण गौतमको कार्यकक्षमा ताला लगाएको छ विद्यार्थी सङ्गठनले सव्य चुनावको गरेको तालाबन्दी यस हप्ता मात्र खुलेको थियो करेंट लागेर रौतड़ में बीह बारात एकजना को ज्यादान मोबाइल चार्ज करने क्रम में करेट लगे का बीस वर्षीय बर्ड फ्लू ला को जान गएको प्रे जना हत्ती आक्रमण बाद रौतड़ को लक्ष्मणिया नौ भैँसेही टोलमा बेबराती दुईजना गम्भीर घाइते भएका छन् जंगली हात्ती धपाउन गएका इस्ताने चालिस वर्षीय जितेन्द्र महतो र सैतिस वर्षीय सोभिलाल चौधरीलाई हात्तीले आक्रमण गरेको हो उनीहरू दुवैको अवस्था गम्भीर रहेको र उप क्षेत्रीय अस्पताल बेरगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ हात्तीले चारवटा घर भत्काएको छ संयुक्त राष्ट्रसङ्घले सिरियामा जारी विद्रोहमा हालसम्म तिरानब्बे हजार नागरिक मृत्यु भएको पछिल्लो तथ्याङ्क सार्वजनिक गरेको छ संयुक्त राष्ट्रसङ्घ मानवाधिकार संगठनका अनुसार गत जुलाई देखि यताहर एक महिना कम्तिमा पाँच हजार मानिस औसत रूपमा मारिरहेका छन् यसका साथै कतिपय स्थानमा मारेका मानिसहरूको एकिन विवरण आउन बाँकी रहेको र रहे संख्या पाँच हजार भन्दा बढी नसक्ने मानवाधिकारवादी संगठनले जनाएको छ संयुक्त राष्ट्र मानवाधिकार उच्चायुक्तका अनुसार मर्ने मध्ये असी प्रतिशत पुरुष रहेका छन् र रहे च्याम्पियन्स ट्रफी क्रिकेटमा आज दक्षिण अफ्रिका र वेस्ट इन्डिज भेट्दैछन् प्रतियोगितामा समान एक एक खेल जितेका यी दुवैठुले जितको खोजीमा हुनेछन् दुई दुई अङ्क रहेको वेस्ट इन्डिज दक्षिण अफ्रिका भन्दा पछि छ विजय हुने टिम सेमी फाइनलमा पुग्नेछ समबाट भारत यसअघि नै लगातार दुई खेल जित्दै सेमी फाइनलमा पुगिसकेको छ भने पाकिस्तान लगातार पराजित हुँदै बाहिरिसकेको छ खेलिदिन्छु सभा तिन बजेपछि कारिफमा आउनेछ यसअघि गइराती श्रीलङ्काले इङ्ल्यान्डलाई सात विकेट लहरएको छ जितसँगै श्रीलङ्काले सेमी पुग्ने सम्भावना कायमै राखेको छ अवस्थ बिहान एगार बजे अर्पण खबर सकि ध्रुवराज विदा भाई नमस्कार